नमस्कार र्पण एक सय चार थप्लो पाँच मैकाहरूसँग इन्टरनेट अनलाइनमा एनपीआई नारायणी सामुदायिक हस्पिटलले गोप्य रूपमै विशेष साधारण सभाको तयारी गरेको छ कम्पनीले तत्काल जारी गर्ने शेयर पुँजी वृद्धि गर्नका लागि विशेष साधारण सभा गर्न खोजेको हो विशेष साधारण सभा बोलाउने सम्बन्धमा कम्पनी रजिस्ट्रारको कार्यालयमा जानकारी दिएको तर सार्वजनिक रूपमा भने कसैलाई जानकारी नदिएको पाइएको छ आगामी साउन चौबीस गति का दिन बिहान एघार बजे अस्पतालमा नै बस्ने गरी विशेष साधारण सभाको मिति तोकिएको छ विशेष साधारण सभामा तोकिएको प्रस्तावहरूमा पहिलो नम्बरमा कम्पनीले तत्काल जारी गर्ने शेयर पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव र दुई नम्बरमा निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि तोक्ने निर्णय गरिने उल्लेख छ साधारण सभाका बारेमा एक पत्रिकामा सूचना प्रकाशित गरे पनि सूचना सबै नपुगोस् भन्ने उद्देश्यले सीमित संख्यामा मात्र पत्रिकामा प्रकाशित गरेर गुपचुप राख्न खोजिएको श्रोतले जानकारी दिएको छ सीमित शेयर सदस्यहरूले हक प्रद शेयर आफै लगानी गर्नका लागि विशेष साधारण सभाको सूचना र हक प्रद जारी गरेको सूचना प्रचार प्रसारमा नल्याइएको श्रोतले बताएको छ नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष बद्री सिगदेलले युनियनको महाधिवेशन कुनै पनि हालतमा नसर्ने बताउनु भएको छ युनियनको महाधिवेशन नहुदा पत्रकारहरूको आन्दोलन र मुद्दामा असर परेको भन्दै भदौ 21 र 22 गति पोखरामा महाधिवेशन गराएरै छाड्ने बताउनुभयो महाधिवेशनको सन्दर्भमा नेपाल प्रेस युनियन चितवन शाखासँग छलफल र परामर्श गर्दै कार्यवाहक अध्यक्ष सिगदेलले महाधिवेशनमा नेतामुखीलाई नभई नीति अवसर दिन आग्रह गर्नुभयो पूर्वी चितौनको वीरेन्द्रनगर तीन खुरकखुरेमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत भएको दुर्घटनामा परि मृत्यु हुनेमा खैरनी नगरपालिका नम्बरदेखि तीस वर्षीय बर्श, शर्मिला सेणा रैकिसन सिंह भरतपुरबाट बार बिरामी लिएर पूर्वतर्फ जाँदै गरेको ना दुई छ एक पाँच पाँच नम्बरको एम्बुलेन्सले ठक्क दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरले जनाएको छ यसैगरी खैरनी पर्सामा मोटरसाइकलको ठक्करबाट छ वर्षका सन्देश पासवान घाइते भएका छन् रत्नगर नगरपालिकाको सड़क क्षेत्रधिकार भित्र परेका तीनवटा घर मंगलबार हिजो बल्ब प्रयोग गरेर भत्काइएको छ सड़क क्षेत्रधिकारभित्रका फूटपाथ हटाएर सड़क फराकिलो बनाउने क्रममा नगरपालिकाले रत्नगरिक बकुलरका तीनवटा घर डोजर लगाएर भत्काएको हो बकुलरमा रहेको कपिलामणी पौडेल रामशरणवर र श्याम श्रेष्ठको घर भत्काइएको नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश चंद्र डोंगाना जानकारी दू तोकेको समयभित्र आफैले नभत्काएपछि बल्ब प्रयोग गर्नु परेको उहाँले बताउनुभयो बकुलरमै अन्य केही घर बने सड़क क्षेत्रधिकारभित्र परे, परे पनि त्यसको प्रक्रिया पूरा नभएकाले हाललाई नभत्काउने नगरपालिकाले जनाएको छ प्रक्रिया पूरा गरिसकेपछि ती घरहरू गर भत्काउने नगरपालिकाका योजना शाखा प्रमुख डोङ्गानाले जानकारी दिनुभयो यसअघि सड़कको क्षेत्रभित्र रहेको टाँडेको कालिका पेट्रोल पम्प आफैले हटाएको थियो नगरपालिकाले सड़क डिभिजन कार्यालयसँग मिलेर सड़क को दाया बाया 25 मीटर भित्र घर टहरा ठेला निर्माण सामग्री हटाने कार्य जारी राखी करीब दुई हफ्ता अड़क फराकी बनाने काम शुरू कर सडक क्षेत्रमा रहेका टाढ़े चौक स्थित फलफूल तथा फूटपाथ त्यहाँबाट ताजा तरकारी तथा फलफूल बिक्री केन्द्रमा स्थानान्तरण गरिसकेको छ सड़क क्षेत्रधिकारको अतिक्रमण हटाउने करिब तीन चार वर्षदेखिको नगरपालिकाको योजना यस वर्ष भने सफल भएको छ राजनैतिक दल स्थानीयवासीको सहयोगका कारण आफ्ना योजना सफल भएको नगरपालिकाले जनाएको छ जुटपानी चारमा रहेको उदयपुर सामुदायिक वनले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि पंचवर्षीय अनुकूलन योजना बनाएर काम सुरु गरेको छ जलवायु परिवर्तनले पारेको असरले वन बन तथा वन्यजन्तु संरक्षण तथा उपभोक्ताको जीवनशैलीमा समेत समस्या आउन थालेपछि वनले सामुदायिक वन उपभोक्ता महासंक्षितवन अन्तर्गत यो वन कार्यक्रमको सहकार्यमा योजना पारित गरी काम शुरू गरेको हो पंचवर्ष योजनामा वन संरक्षण सँगै उपभोक्ताको जीविकोपार्जन तथा जलवायु परिवर्तनको असर कम गर्न समुदाय स्तरीय कार्यहरू सञ्चालन गर्ने वनका अध्यक्ष केशव लामाले जानकारी दिनुभयो जलवायु परिवर्तनका कारण वनमा पानीको महान सिमसार क्षेत्र घट्ने र कृषिमा रोगको संक्रमण बढ़न थालेपछि वनले योजना बनाएर काम शुरू गरेको हो योजना अन्तर्गत सिमसार क्षेत्रको संरक्षणको लागि वनमा पानीको व्यवस्थापन कृषि जैविक विविधताको संरक्षणका लागि सामुदायिक का आधारित कार्यक्रम संचालन गर्ने वनका अध्यक्ष लामाले जानकारी दिनुभयो वनले मंगलबार उपभोक्ताको भेला गरी समुदाय स्तरीय अनुकूलन योजना पारित गरेको छ इलाका प्रहरी भण्डाराले हिजो दुई लिटर घरेलु मदिरा नष्ट गरेको छ स्वीकरमा दुई लिटर घरेलू मदिरा बनाउने कच्चा पदार्थ र बाह्र सेठ मदिरा बनाउने भाँडा नष्ट गरेको हो इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निदेशक माधव खरेलले कानून विपरीत घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा घरेलू मदिरा एन अन्तर्गत कारबाई गर्ने बताउनु भएको छ यसैगरी इलाका प्रहरी कार्यालय खैरानीले सिनेमा घर वरपरका क्षेत्रबाट साठी लिटर घरेलू अवैध मदद्रा बरामद करी हिजो नष्ट कारमुख का प्रमेश विष्ट जानकारी द्विन् माड़ीको कल्याणपुर छ हरिनगरमा निकुञ्जबाट निस्कने गैंडाले करिब एक बिघा धान खाएर सक्खा पारेको छ स्थानीय विष्णु प्रसाद रिमाल अण्डनाथ रिमाल लोकनाथ रिमाल र केशव दाहालको धान बाली गैंडाले सक्खा पारेको हो भर्खरै धान रोपेर खेताला तथा रोपेको ज्याला तिर्न नसक्दा नै जनावरले बाली नै सक्खा बनाएपछि पीड़ित कृषकहरू चिन्तित बनेका छन् पीड़ित किसानहरूले उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् साथै पिडित कृषकहरूले सर्वप्रथम बाली नाली जोगिने गरी डाम निर्माण गर्नुपर्ने मचा निर्माण हुनुपर्ने लगायतका कामहरू यथाशीघ्र सम्पन्न गर्न माग गरेका छनृ अण्डाको मूल्य साउन लागेसँगै ओरालो लाग्न थालेको छ पछिल्लो समय किसान दुई सय सत्तरी रूपियाँ क्रेट अण्डाको एक क्रेट हुन्छ अण्डाको कारोबार भइरहेको छ जबकि असारमै अण्डाको मूल्य प्रति क्रेट तीन सय थियो अण्डाको मूल्यमा गिरावट आउँदैछ रत्नगरको अन्नपूर्ण पोल्ट्री विल्डर्सका संचालक अर्जुन आर्यालले भन्नुभयो साउन लागेसँगै ओह्रालो लागेको अण्डाको मूल्य घट्ने क्रम जारी छ साउन लागेसँगै अण्डाको मूल्य घट्नको एकिन कारण बताइएको छैन तर पनि चितवनभन्दा बाहिरका जिल्लाहरूमा अण्डाको उत्पादन बढ़दै गएकाले यसको मूल्य घटेको बताइन्छ चितवन भन्दा बाहिरी जिल्लाहरूमा पनि अहिले अण्डा उत्पादन बढ़ेको छ कुखुरा व्यवसाय मंच चितवनका कार्यकारी अधिकृत शिव बरालले भन्नुभयो गर्मी बढ़दैछ यो बेला खपत कम हुने भएकाले पनि अण्डाको मूल्य घटेको हुनुपर्छ अण्डा व्यवसाय मंचका निवर्तमान अध्यक्ष विष्णु हरि अधिकारीले अण्डाको मूल्य घट्नमा व्यवसायहरूकै अनावश्यक प्रतिस्पर्धा रहेको बताउनुभयो नारायणमा रहेको नारायणी मोटर्सले गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बाल बालिकालाई हिजो विध्यालय पोसाक सहयोग गरेको छ मोटर्सका संचालक बाल गोपाल चुके र धर्मवत्नी अनुसार चुकेका छोराभिषेक चुकेको जन्मदिनको अवसरमा केन्द्रमा रहेका सत्तरी जना चेपाङ बाल विगतमा खाद्यान्न लगायत विभिन्न सहयोग गर्दै आएका चुके परिवारले बाल बालिकालाई विद्यालय पोसाक अभाव रहेको थाहा पाएपछि छोराको जन्मदिनको अवसर पारेर पोसाक सहयोग गरेको चुकेले बताउनुभयो साउन चौविस गतदेखि नारायणी डान्सिङ स्टार प्रतियोगिता हुने भएको छ नारायणी र लुम्बिनी अञ्चललाई लक्षित गर्दै प्रभु श्री कला केन्द्र सिद्मोनले नारायणी डान्सिङ स्टार आयोजना गर्न लागेको हो नृत्य क्षेत्रमा लाग्न चाहना राख्नेहरूका लागि लक्षित गरी प्रतियोगिता सञ्चालन गर्न लागेको कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिनुभयो प्रतियोगितामा साउन चौबिस गते वीरगंजमा छ गते इटौँडामा उनातिस गते मोङलिनमा भदोई गते कावासतीमा तीन गते बुटोबलमा सात गते रत्नगरको टाँडी र नौ गते नानगढ़मा पहिलो चरणको स्वर्ण प्रतियोगिता हुने केन्द्रले मंगलबार हिजो भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ दशवटा अडिशनसम्म गरिने प्रतियोगितामा एक हजार एक सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ प्रतियोगितामा प्रथम हुनेलाई एक लाख पचास हजार द्वितीय हुनेलाई पचास हजार र तृतीय हुनेलाई पच्चीस हजार नगद सहित विभिन्न पुरस्कार ले सम्मान गर्ने कार्यक्र आगामी साउन तीसदेखि भदौ एक गतिसम्म भरतपुर गार्डन रिसोटमा शैक्षिक मेला हुने भएको छ चितवन ग्रिन लाइन्स क्लबको आयोजनामा शैक्षिक मेला हुन लागेको हो मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरूको सहभागिता शैक्षिक परामर्शदाताको सहभागिता उत्प्रेरक अतिथि वक्ता मनोरञ्जनात्मक कार्यक्रम र फूड स्टल रहने हिजो पत्रकार सम्मेलन गरी जानकारी दिएको छ <स्थारी> अब पालो अर्पणजन आवाजको अर्पणजन आवाजमा हाम्रो प्रश्न छ प्राकृतिक विपत्तिमा सरकारले गरेको पूर्व तयारी कस्तो लाग्यो एक कागजमा छ व्यापारमा छैन बी पूर्व तयारी नै देखिएन र सी अप्ठ्यारो बनोट र स्रोत साधनको भावी समस्या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 पालो ट्राफिक खबरको यति बेला नारायण गढे टु बिरगं सड़क खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस ट्राफिक खबरसँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज कहान्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनिटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष पलम्बर पेट्रोलको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटीच्यूट मल्टीलर्निंगी मैथ साइंस नदी पांच विषय में प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीट्यूट मल्टीलर्निंग नारायणी डेवलपमेंट बैंक को माथी मोबाइल अंठानबे चार बावन्न छयान मई सबा ठू जर्मनी अक्सेट मेसिन हाइडल वर्ग रेक मेसिन द्वारा रंगीन छपाई करने एक छापा खाना छापा गाडी फोन शून्य छप्पन पांच छब्बीस सात एक मोबाइल अंठानबे पांच पचास अंठावन शून्य अड़ता नतीजा लियाने तबनाट एजुकेशन पार्ट एजुकेशन कंसल्टेन्सि प्राइवेट लिमिटेड नारायणगढ़ रेडियो एक सौ चार फुटलू पांच